अनि स्वागत गर्न राज हामी को र तपाईँसँगै छु म जना पनि प्रोग्राम जस्ट फर इन्जोयमा आज पनि धेरैभन्दा धेरै इन्जोय गर्नको लागि हामी आइसकेका छौँ तपाईँ पनि आउन सक्नुहुन्छ नम्बर पनि हाल्छु शून्य छप्पन्न पाँच सय बत्तिस र शून्य सो बाजु आज पनि डायल गर्नुहोस् र तपाईँसँग मैठा कुराकानी त र एकदमै राम्रा राम्रा गीतहरू पनि तपाईँको लागि हामी राख्नेछौँ र चाहिँ एकदमै तयारीमा हुनुहुन्छ है कोही साथी लाइनमा आइसक्नु भएको छ उहाँलाई स्वागत गरौँ हेलो हेलो नमस्ते नमस्ते हजुर नमस्ते नमस्ते दिदी नमस्ते के छ हालखबर कामाटुको बोल्दै हुनुहुन्छ सबै ठीक छ दिदी सरोज नाम हो दिदी पानीबाट सरोज नाम हो सरोज के छ हालखबर सबै ठीक छ दिदी ठिकै के पनि छैन समग्रमा राम्रै छ राम्रै छ है अनि सरोजको खान पनि भयो अ दिदी अघि नै भाइसक्यो हो र अनि हामीलाई सोध्नु हुन्न हजुर हामीलाई सोध्नु हुन्न भने पछाडि अब सरोजीले खाना खाइसक्नु भएको छ है भन्नुहोस् नयाँ नौलो खबर के छ तिज व्रत बस्नुपर्ने हो तर व्रत चाहिँ बस्नु भएर कि सम्झेन आज सरोजी है हजुर व्रत जे व्रत <laughs> ला मन मन आफूलाई भनेको आफ्नै मनभित्र हुन्छ अरे भाई भाई भाई भाई भाई भाई <laughs> मन मिद्रा है अनि सरोजी के गर्छौँ हामी तपाईँलाई एउटा हुन्छ है त मैले शब्द रोक्ने बित्तिकै तपाईँबाट चाहिँ शब्द अथवा एन्सर आउँछ है त ल सुरु गर्छ है तपाईँलाई मन पर्ने हिरोइन सरोजीको चाहिँ निर्णय लिने क्षमतामा हजुर फर्स्ट अफ अल दुई दिदीहरूलाई अनि साथीहरूलाई भन्नुपर्दा राधा कुवर लक्ष्मी गुरुङ शान्ति लामा सबितामाङिना पासलाई एन्जि राणा मगर सञ्जु चौधरी लक्ष्मीनाथ तामाङ अनि प्रमिला आले अनि तारा राणा मगर घमण्ड राणा मगर निलम अधिकारी अनि सबै मेरो साथीभाइ साथीभाइहरूलाई चिन्ने नचिन्ने सबैको लागि सर सरोस फ्लामा शक्ति खुर्बाट हैन समझ्नु ना अ तपाई पनि आउन सक्नुहुन्छ प्रोग्राम जोस फर एन्जॉय मा ढिलो ढिलो ढिलो ढिलो एन्जॉय गर्नेछौ हाम्रो रामचे के सारा साथीहरु नसलाइनमा हजुर नमस्कार हेलो नमस्कार हेलो हजुर हजुर सुनिरहनुभएको छिन र ओहो मलाई आवाज सुन्न भएन हेलो हेलो ओहो, हेलो, हेलो, है, फोन लागिहाल्छ हाम्रो राज्य अवस्थामा हुनुहुन्छ एकदमै रमाइलो खालका गीतहरू तपाईँको लागि गर्छौ सुरुवातमा यो गीत सुनौ ट्राई गर्नु सुने सक्नु पाँच तिन सय बत्ती र पाँच सय तेत्तिस नजराईको मट्यांग राले, कालीको मूटूलाई बनाही निशाना, हाँ गाउला तन्काये रा बट स्लोली, स्लोली, स्लोली, स्लोली फोकाउने हिम्मत छाइन, पाउने किस्मत छाइन, तैकाउने बिग्ड़क दीन, दे छूरी सी पालू तलिमा राखिसकेका छौँ एकदमै आनन्द आइरहेको थियो सम्थीहरूले पनि पक्कै पनि गाउनु भएको थियो कि अरू केही नगाने बट स्लो तपाईँ त्यति बेला प्रोग्राम जस्ट फ्रेन्डजेसँगै हुनुहुन्छ र तपाईँको मासमा चाहिँ हामी एकदमै फटाफट क्वेसन सोध्छौँ तपाईँले पनि फटाफट एन्सर दिनुपर्छ आजको प्रोग्राममा एकदमै सजिलो एकदमै रमाइलो खालको है त्यस्तोले दिमाग हो कि होला भनेर किताब पल्टाइरहनु चाहिँ पर्दैन नि फेरि हेलो राजे साथीलाई भन्दा राजीलाई बोलाउनुपर्छ क्या है कोही साथी हुनुहुन्थ्यो तर उहाँसँग चाहिँ समस्या बनाउने प्रयास हाम्रो राजको रिजनको सबैको नायल गर्नु लागि तिन सय तेत्तिसमा चाहिँ डायल गर्नुहोस् है अवश्य पनि कुराकानी हुनेछ भन्ने आशा गर्छौँ तर केही प्रब्लम चाहिँ भइरहेछ राजीले तर पनि साथीहरूसँग कुरा गर्ने त्यो राज्यको इसारा हामी साथीसँग कुरा गर्नेछौँ तपाईँलाई पनि नम्बर आइसक्यो होला है मैले कतिजोरी भनिसकेँ प्रतीक्षी तिन सय बत्तिस यदि तपाईँले बिर्सिनु भएको हो भने चाहिँ है नयाँ साथी सा। सा सा हुनुहुन्छ फेरी बाकस स्वाभिमान श्रेष्ठ हाम्रो सबिना गरी रेडियो को आवाज बन्द गर्नुस् भन्यो भने हाम्रो आवाज सुनिदैन भन्नुहुन्छ अनि सानो बनाउनुस् न भन्नुहोस् मले ठ्याक्कै पार दिए नि है हजुर अनि सबिना काबाट सबिना जी सरी बाटा एहे अनि के गर्नुहुन्छ नि घरतिर बस्नु है घरतिर बसी बसाइयो हजुर सबिना जी केसु नयाँ नुन खबर सुनानुस् ठिक ठाक छौ अनि प्रोग्राम सविता चाहिँ हामी के गर्छौँ के थाहा छ त्यो त हाम्रो सरोजीलाई परेको क्वेसन पो त म चाहिँ एउटा क्वेसन गर्छु तपाईँले क्वेसन सक्दा बित्तिकै कि हुन्छ नि मैले क्वेसन राखिसक्दाखेरि यहाँको एन्सर चाहिँ आउनुपर्छ त्यति फास्ट जवाब चाहिन्छ मलाई चाहिँ एहे मैले खबर पनि पाएको थिएँ कोही साथीहरू आउनु भएको थियो रे भनेर हैन दिउँसोमा आउनु भएको भए त भेट हुन्थ्यो होला है अब मेल्सो मिलाएर आउनुहोस् न त है ल सम्झनाजी ल अर्कोचोटि आउनुहोस् न त्यसपछि म पनि तपाईँलाई भेट्छु है त ओके सुमिनाजी कस्तो लाग्छ तपाईँको लागि है ल भन्नुहोस् तपाईँलाई मनपर्ने अन्जु पन्तले गाइदिए भयो कि हाम्रो सकिनाजीलाई क्या हो सम्पूर्ण आएर पनि गइसक्नु भएको छ है हजुर नमस्कार सुने सिसठ तिन सय ती तस तपाईको लागि तपाईँ कार्यक्रम जस्ट फरमा तपाईँ सुन्दैछौ हामी दुईजना र आज चाहिँ हामीले तपाईँको लागि प्रश्न राखिरहेछौँ प्रश्न पनि कुनै सामान्य ज्ञानबाट छैन कुनै गाउँ खाने कथाको उत्तर पनि दिनुपर्ने होइन विशेष गरी तपाईँलाई मनपर्ने कुरा के हो भन्ने चाहिँ सोधिरहेछ होइन जस रमाइलोको लागि मैले चाहिँ एउटा प्रश्न गर्छु यहाँको जवाब मैले चाहिरहेको छु कोही साथी लाइनमा फेरि पनि हेलो नमस्कार नमस्कार ओ नमस्कार नमस्कार नमस्कार भन्दा पनि रिप्लाई स्वागत पनि भयो अनि एकदमै प्रोब्लम भइरहेको छ हाम्रो फोन लाइनमा धेरै साथीहरू आउनु भएको छ होला है होला भनेर तर हामीलाई पनि एकदमै सिधो दुखिरहेको छ कि यहाँसँग कुरा गर्न नपाउँदाखेरि फेरि पनि कोही साथी लाइनमा आशासँग कुराकानी हुन्छ कि हेलो त्र छ भन्दाखेरि सानो सानो भन्ने चलन कि ठुलो भन्यो भने आइन नि है दिपी के छ खानपिन भयो भाडा बजेसम्म नै हुँदैन त भने तिमी पनि के कुरा गरे होला त एकदम प्रतीक्षा भोगै छ कि त्यो भएर अनि आज हामीले प्रियामा के गरेर थाहा छ नि यहाँलाई कुन वाला, कुन मन रमाइलो भयो राख्नुहोस् डेलिगेसनमा सबभन्दा पहिला तपाईँहरूको युनियनलाई अनि त्यो मलाई दिलीप भनेर चिन्ने सम्पूर्ण साथीहरू हुन्छ दिलीपजी अहिले भने बिदा हुन्छ बाई कुराकानी भयो र साथी एकदम कोही साथी फेरि <laughs> आहा कइसन छ हुनुहुन्छ हामीले आज चाहिँ सँग कुराकानी भइरहेको छ त्यसपछि गोपाल हाम्रो है तपाईले डाइभ गर्नुहोस किन हामी राजिससँग गफ मिलिराछ के बैसाथी सम्पूर्ण दस्तावेज 332 र 5333 मा चाहिँ फाइल गर्नुहोस अ कइसत्ति लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गरौ हैलो हेलो नमस्कार नमस्ते कामचको बोलिरहेको हुन्छ म चाडी भटृसी रुसी यहाँलाई केमा रुचि लाग्छ बडी आफ्नो आज चाहिँ हामी प्रोग्राममा गीत गाउँदैनौँ नि फेरि भन्नु पनि पर्छ रुचि के छ नयाँ नलो खबर सब ठिक छ आज त सोमबार भयो त छैन है त्यही भएर मैले आज सोमबार भनेर सोधेको कि रुचिजी चाहिँ हुनुहुन्छ व्रत छ भनेर बाहेक पनि बस्नुहुन्छ है यो कुरा नि मलाई थाहा थियो कि तर सोमबारको व्रत छ भन्ने कुरा मात्रै थाहा छ है रुचिजी अनि रुचिजीलाई कुन प्रश्न पराइरहेछ भनेपछि प्रश्नको लागि रेडी तयार हुनुहुन्छ यहाँलाई सबभन्दा मनपर्ने गीत चाहिँ के हो अलिकति गाइदिनुहोस् तिमीलाई जस्तो अब लाली गुरास अजम्बरी भने जस्तै कि थोरै थोरै त्यो यति टुक्का <laughs> मात्रै भन्ने हो नि त हाम्रो रुचि चाहिँ फुल जस्तो मन धेरै दुःख पाएँ मैले भनिसकेपछि हाम्रो रुचिजीले चाहिँ ढिलो जवाफ दिनुभयो प्रश्न गर्दैछु नि मैले फास्ट भन्न अलिक गाह्रो हुन्छ नि त त्यही भएर रुचिजी सुन्नुहोस् पहिला पनि मिलाइसक्नु भएको त हो नि है आँछा <laughs> भनेपछि अन्तैमा जोडी केस न केही छ भने राख्नुहोस् तपाईँहरू दुईजनाको लागि अनि राजीको लागि अनि त्यसपछि अघि आउने र अनि त्यसपछि आउने सब साथीहरूको लागि अनि त्यसपछि मलाई रुचि भनेर चिन्न सुने सब साथीको लागि ती <laughs> बेला रुचिथेलाइन सम्झना छोटो समयमा नै लोकप्रिय हुन सफल रेडियो रेडियो र सँगै तपाईँ हामीलाई टनलाइन पाँच त्रिसठी तिन सय तेत्तिसमा चाहिँ कल गर्नुहोला कल गर्नुको लागि चाहिँ होइन नम्बर कति होला भनेर कन्फ्युज हुनु भएको छ कि भनेर मैले अलिक हतारेर नम्बर भन्दैछु कि है र त्यसो त कतिपय साथीहरूलाई हाम्रो नम्बर कम्त भइसकेको छ भने प्रोग्राम मा गीत को राजे यति बेला भनिन्छ निकै नै मिठो गीत राख्छौँ त्यस पछाडि छोटो व्यवसायको विश्राम लिन्छौ अनि पुनः आउँछौ सङ्गलो पानी माथि सुकिलो छ छाया मनको तिर तीर तिर भगनी चाँदनी जय माया मेरो दिलको दायाँ बायाँ दिन रातो लाने कस्तो लो पानी माथि सु छा छाया लगाङ् अब हाम्रो माया प्रीति माला उनी सजाउँ यो ठुकुकीको त यो माया पण्डित यस् यो माया भण्डे एक भी विकल्प छना एकीकृत नेकपा माओवादीको सहायक संगठन एौ कम्युनिष्ट लिङ्ग YCL चितवन क्षेत्र नम्बर दुई कोसिक एकताको प्रथम भिला पार्टीका केन्द्रीय सदस्य कमरेड सर्वोत्तमको प्रमुख आतिथ्यतामा हुने भएकाले निम्न मिति समय र स्थानमा उपस्थित भइदिनु हुन पार्टीका सदस्य वाइसीएल सदस्य समर्थक शुभचिन्तकहरूलाई आमन्त्रण गर्दछौ मिति दुई साउन सोह्र गते समय दिनको एघार बजे स्थान होटल गंगोत्री हाई वे रत्नागरिक सौरा चोक कम्युनिष्ट लिङ वाईसीएल क्षेत्रीय समिति निर्वाचन क्षेत्र नम्बर दुई चित वन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 ब्बे चार बान्न छौरातर अन्ठानब्बे चार त्रिपन्न पैतालिस शून्य चौध र अन्ठानब्बे एक छत्तिस एकचालिस तिन सडसठी पुन सह आधारभूत लेख तालिम सञ्चालन हुन लागिरहेको सहस जानकारी गराउँदछौ अब मात्री लोक दोहरी इन चल, धुनिक सिस्टम लाइटिंग सिस्टम लाइटिंग जेनेरेटर भाडामा छपन्न पांच त्रियानबे शून्य अड़सठी बीस सौ सतहत्तर Best for high को बिका लागि गरिमा लक्ष्मीलाई कपडाको जिम्मा मलाई तर भिडियो क्यामेराको जिम्मा कसलाई दिने होला चौधरी फोटो एन्ड भिडियो मिक्सिङ सेन्टरलाई हजूर हमीकहां शुभविवाह व्रतबंध पार्टी पिकनिक जन्मदिन लगात विविध समारोहमा, में स्तरीय भिडियो सुटिंग अफलाइन अनलाइन डिजिटल भिडियो मेक्सिंग एडिटिंग टेलीफिल्म बना पेमा हमीक राख्होस् संपर्क चौधरी फोटो एन मिक्सिंग सेंटर खरीन चार पर्सा बजार चौबीस कोित्रराज चौधरी संपर्क मोबाइल अंठानब्बे सात तिरपन्न अठारह दुई सियानबे अंठानब्बे एक सौ बारह पचास छ सौ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 हजार हमी कहाँ रेमंडमल गिनी कपड़ा उपलब्ध छुनाई सम्बन्धी संपूर्ण कार्य करवाह वर्त बंध का कपड़ा सुपथ मूल्य में पाइन संपर्क बागलुंगाली टेलर्स एंड सटिंग सुटिंग सेंटरिचार पर्स बजार प्रोपाइटर चित्रबहादुर मोबाइल नंबर अंठानब्बे चार पचास अड़सठी पांच सचासी कहाँ संपूर्ण स्कूल का शिक्षक का ओह हो मैं मेरे कंप्यूटर ने साहे धोका दिया खोजो बिग्रीशी रो बना कत चिंता लगीनगर को सौराचोकूटर सी हजर विभिन्न ब्रांड का ब्रांडेड कंप्यूटर एस सर एलजी सैमसुंग ड लैपटप एवं संपूर्ण कंप्यूटर का ओरिजिनल पार्टी पाने का साथ मरमत को समझो थप जानकारी कलागी लगी संपर्क सी एस कंप्यूटर रत्नगर एक सौरा मोबाइल नंबर अंठानब्बे पांच पचास बैसठी शून्ना चौवालीस प्रोपाइटर रूपकाल का ए कान्छा कता हिँडिस हातमा कलम र कावि पनि अङ्कल कम्प्युटर सिक्न हिँडेको नि एउटा कान्छा अहिलेको जमानामा राम्रो सिकाउने ठाउँ हेर्नुपर्छ है ल अङ्कल पनि हाम्रै सोरा चौक गङ्गा प्लाजाको तिर्सो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र हमरा विशेषता कम्प्यूटर हार्डवेयर एंड नेटवर्किंग कंप्यूटर सॉफ्टवेयर अकाउंटिंग एंड प्रोग्रामिंग सम्पर्क गुरुकुल यूनिवर्सल कंप्यूटर इंस्टीट्यूट सौरा चौक गंग प्लाजा को तेसरो तला संपर्क मोबाइल नंबर अंठानब्बे शून्य असि छब्बीस पांच सौ छह अंठानब्बे एक छत्तीस छियालीस शून्य एक बयालीस उन्न पचास बयासी डब्लू डब्लू बच्चा को बीमा कर सित्त मै बाबू कहाँ हो बच्चा को बीमा कर सित्त मीमा होने उल्की त भाउजू देशकै ठुलो बिमा कम्पनी नेशनल लाइफ इन्सुरेन्समा मैले त बाल अमृत बिमा लेखबाट मेरो छ महिनाको छोराको बिमा गई आफू र छोराको भविष्य सुरक्षित पारिसकि सुन्नुहोस् भाउजू बाल अमृत बिमा लेखबाट कथन कथाचित अभिभावकको अङ्गभङ्ग वा मृत्यु भएमा तत्काल बिमा रकमको बिस प्रतिशत रकम, रकम प्राप्त हुने बच्चाको मासिक पढाइ खर्च बिमा रकमको एक प्रतिशत पुरै बिमा अवधि पाइने प्रिमियम किस्ता छुट हुने र बिमा अवधि समाप्ति पश्चात एकमुष्टि साथमा सबै उमेर र आर्थिक समयका लागि अन्य दर्जनोखहरू उपलब्ध रहेछन् ए साह्रै गजबको बिमा पो रहेछ बाबु ल मेरो छोरीको पनि बिमा गराउनु थियो त्यही जान्छु म पनि हो भाउजू ढिला नगरौ आज बिमा गर्न जाउँ यसका लागि खैरनी चार पर्सा बजारमा पनि शाखा खुलिसकेको छ हजुर आज बिमा गर्न जाउँ सम्पर्क शून्य छपन्न पाँच तिरासी पाँच सय एघार मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी सात सय उन्नाइस पचास अन्ठाउन्न सात पचास थप जानकारीका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच कार्यालयमा का पनि सम्पर्क गर्न सकिनेछ सुरक्षित भविष्यका लागि नेसनल लाइफ इन्सुरेन्स सुरक्षित भविष्यका लागि नेसनल लाइफ इन्सुरेन्स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 सम्पर्क मौटन कम्प्युटर एन्ड एजुकेसनल सेन्टर रत्नगर एक बकुलहर नगरपालिका गेटसँगै फोन नम्बर शून्य छप्पन्न पाँच एकसट्ठी शून्य शून्य शून्य मोबाइल नम्बर अन्ठानब्बे चार एक्काउन्न एक्काइस चार सय चालिस र अन्ठानब्बे चार पचास त्रिचालिस नौ अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम जस्ट फर इन्जोय तो तो मा स्वागत राज तपाईला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला कोही साथी आउने तर्खरमा हुनुहुन्छ म हजुर नमस्कार कामनाजी के गर्नुहुन्छ नि तपाईँ अनि केमा हो नि शिक्षण बिरामीको सेवामा बितिरहेको छ है कस्तो लाग्छ बिरामीलाई उपचार गराएर एकदम ठिकठाक तन्दुरुस्त भएर पठाउँदाखेरि लाग्छ है कहिले काहीँ दिक्क लाग्दैन कहिले काहीँ बोर लाग्दैन यहाँलाई सधैँ त्यही काम गरिरहँदा है सुन्य धर्म होइन के छ त नयाँ नयाँ खबर सुनाउनुहोस् भनेपछि चौवालिसमा एघार बजी लाग्यो भनेपछि हाम्रो नेपाली फिल्म कतिको हेर्नुहुन्छ यहाँले जस्तो एकछिन टाइम लाग्छ कि लाग्दैन भनेपछि म चाहिँ सुरु गर्छु है हाम्रो सलेनाजीलाई सबैभन्दा डरलाग्ने जनावर कुन हो बाग। बाग। जुमा त होइन नि त होइन ए भनेपछि जे प्रत्यक्ष भेटघाट डर लाग्ने गरे एट्रेक्ट त भएको छैन नि त रमाइलो भयो क्यासित हुन्छ निर लाग्छ है खुसी लाग्यो टाढा बादु पनि हामीलाई सम्झाउनु सहभागिता अहा, यू, बदन अधिकारी बदन चाहिँ के छ हाल खबर ठिकै छ कता हुनु किन त बोर्डिङतिर नजानु भएको त नि यस्तो अझ धेरै रमाइलो हामी गर्ने नै छौँ र आजको प्रोग्रामको भने हामी लास्ट लास्टमा आइसकेका छौँ भने कालिम्पोङबाट बिदा हुनुपर्छ आज फोन सम्बन्ध दिलीप, बदन जी फूल सम्झिनु भयो र तपाईँले पनि फोन प्रयास गर्नुभयो आउनु भएको थियो कुराकानी हुन सकेन तर पनि र यति जेलसम्म हामीलाई इन्टरनेट अनलाइनबाट जहाँ कहीँ रहेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ र टेक्निकली रूपमा रहेर साथ दिनुभएको थियो टेक्निसियन पार्टनर राज राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै आजको लागि हो, हो हो, हो, मेरे पास तो तो आओ, तुम शरमाती कि मुझे हो, मुझे को बनाती हो, तो मेरी जिंदगी में आई जला पहि बारु मजु बना गी रोमियो पागल बेनी बना गी एक पागल बेनी बना गी शर्मा तै तेवा हामर्मा तेरे दिवाला आयाँ ते लि ल्या हौरखला आया हौ तेरे लिएर ल्या हौ अरे कुर्ता पीला पजाम और कुर्ता पीला पजामा और पाय पपा पा काला दिल है दिल का धड़कना अब मुश्किल है मन मेरा बेचैन है तू जल्दी से आ जा रही और जल्दी से आ जा देखो हमसे न शर्माओ हम ही तो हैं तेरे दीवाने को हमसे न शर्माओ हम ही तो हैं तेरे दीवाने कपूरथला से आया हूँ तेरे लिए लाया हूँ कपूरथला से आया हूँ तेरे लिए लाया हूँ रेडियो और पॉ एक से चार थोपलो पांच मेगा हाल तपाईंलाई <coughs> होइन हजुर निराश देख्दैछु नि के को चिन्ता परेको छ आज हिर्न बुढी घर बनाउने त भनियो घर बनाउन आवश्यक सामग्री कहाँबाट ल्याउने भनेर चिन्तामा परेको छ हजुरलाई था थाहा छैन र हाम्रै बकुलरमा घर बनाउनको लागि आवश्यक सबै सामग्री पाइहालिन्छ नि के र त्यसो भए म अहिले हेरि हजुर हामी कहाँ घर निर्माणको लागि आवश्यक पर्ने टोयलेट बाथरुम सेनेटरीका सामान नेटक टी सिसा शिखर फ्लाइओर धोका आकर्षक संपर्क अरयल सप्लाय सेंटर रनपाठकुलर चोक रेडियो अगड़ी प्रोपराइटर भेसराज अरयल मोबाइल अंठानब्बे चार बावन सत्रह सौ उन्नाइस अरेयल अर्यल सप्लायर सेंटर पुरानो पचास मीटर पूर्वतर्फ सरको जानकारी कराइन फोन सुन्ना छपन्न पांच एकसठी आठ सौ चालीस ए, राम्रो गहना लगाएर राम्रो बन भनेको कहाँ जाने कहाँमा त अलमल् परे ल लाठी यति सानो कुरामा पनि टेन्सन लिनु पर्छ त खुरुक्क पर्छ बजारमा रहेको नेत्र ज्योति एन्ड मेकदी सुन चाँदी पसलमा गइहाल्न स्वदेशी तथा विदेशी द्वारा तैयार चौबीस कैरेट का अत्याधुनिक कम्प्यूटर प्रविधि नाहक ने खोज को राशि अनुसार पत्थर राखिने पुराना गौर गया गहना, गहना साचिने रेडिमेड तथा अर्डर अनुसार गैर गहना तैयार करव में विशेष छूट व्यवस्था कर संपर्क नेत्र ज्योति एन मेघी सुन पसल खनी चार बजार फोन नंबर शून्य 155 मोबाइल नम्बर अन्थन विचार 50 67125 प्रोप्राइटर नेत्र बहादुर खड्का ठोकी हेमा खड्का ठोकी भिडियो किसले काम त सिध्यो अब मिक्सिङ गर्न भाइलाई पठाको कति फेर आउने हो खै ए दाइ पुगिस आइजा अनि काम सिध्यो आउन त आए दाइ तर दुई काम का सकिनराइजन भिडियो मिशिंग सेंटर सौरा चोक में बरू छिट्ट गए फिर मैं मिशिंग मिले हे हज नया प्रविधि सुटिंग